पश्चिम का स्यांगजा बाग्लू मात्र होना पूर्वी पहाड़ को ताप्लेजुंग कथ पी सुना इसी कह को कथ लुलदुली भाला हजूर भेव पा इस पाली मैं मधेश को गाँव को कथ लिख रिच्छू आफ्ले जुङबाट फर्किँदाखेरि मेरो भेट मधेसका एक युवा रितेशसँग भएको थियो पढे लेखेको मान्छे भयो नि गाउँमै खेतीपाती अर्न तम्सेका रितेश साह्रै मजाका रहेछन् उनैले सुनाएको उनको गाविसको कथा आज मैले तपाईँहरूलाई सुनाउँदैछु छिटो जाऊँ ढिलो भइसक्यो आज सु यी हुन् विश्वनाथ माधवपुर गाविसका गाविस सचिव बोली चालीमा निकै फरासिला उनको सानो र सुखी परिवार थियो पर्दैन चाउचो खान अघि गरेन चाउ हुँदैन ला बाबूला चला बस अनि झुडामाले त्यो झुडा झलममामा राख्छु म फाइगुमा यता पछाडी ला म पछाडी बस्छु हैन अगाडी बस अगाडी बस ला ल स्कूलमा के के पढाइ हुन्छ तेरे भते आजकल मेरो धेरै राम्रो हुन्छ हो ओ जौरन भाइ अरे भाइ औरी जीले बिथक मो त अखिलेश बाबू मो साथमा बाजेको साथमा जर बजारमा गएँ एबी किनिदिनु भयो जिलेबी खाएको थिए त्यो जिलेबीभित्र रस कसरी जिलेबीभित्र रस नप जबी मिठो नै हुँदैन नि जिलेबी चाहिँ यस्तो यस्तो रस जान्छ भनेर यी चाहिँ अखिलेश हुन् यी हुन् माधवपुरको छिमेकी गाविस गोदियानीका गाविस सचिव आफूलाई नियम कानुनको पक्क बताउने यिनी गाउँमा सबैसँग घुलमिल हुन खोज्छन् अनि त्यही काकाहरूलाई भेट गरेर अलिकति गपसप गर्न अरू सब ठिक होइन तपाईँहरूलाई यो कुरा जानकारी नभएको अहिलेको समयमा त्यसरी झोलामा गाविसको काम लिएर हिँड्नलाई तपाईँहरू राम्रो भन्नुहोस् अब कन्सेप्ट चेन्ज गर्नुहोस् अब त कम्प्युटरको जमाना आइसक्यो कम्प्युटर कम्प्युटर चिलाएर मैले के भन्न खोजेको हो भने जुन पनि काम प्रक्रियागत किसिममा सिस्टमेटिक तरिकाबाट भयो भने त्यसलाई राम्रो भनिन्छ भन्ने मैले तर्क राख्न खोजेको हो तपाईँहरूलाई होइन मैले कसैलाई राम्रो र नराम्रो भन्न खोजेको होइन बुवा तर काम भनेको के हो एकचोटि तपाईँ हाम्रो बिहे दर्ताको साक्षीमा बसिदिनु त्यो साक्षी अघि बस्दैन बाबु अब यस्तो खेला छ त्यो त नहुने कुरो नभन चाची हो आफ्नै एक बेल्न चाचाको बिसीमा पनि आएको म पाले पाले बोलाइन्छ नि है त अलि अलि हतार फैछ कि ल हस जल्दी कदी बहुत एक चोदी सजा बोसो दिन्न साथी म तपाई तपाई जस्तो बुजु मान्छे बोसो दिने त्यो कर समाजमा पनि हामी कर नगर न पहिला भन्दिया भन्दिया अब हुने हो भति हो कथी कहि करल भलाई दिस धैले बा हो का रोज रोज हो काथि एक एक रोज रोज रोज बाहरा जाता, बेर बेर तीन नमस्कार नमस्कार बाहर के थियो सर हामीहरूको त्यो विवाह दर्ता बनाउनु छ विवाह कहिले बिहे गर्नुभयो जति भयो एक महिना जति भयो के नाम मोहन जयसवाल हामीले लभ म्यारिज गरे हो सर हजुर कति उमेर भयो तपाईँको मेरो उमेर बस बस त चौबिस वर्ष भयो तपाईँको एक्काइस वर्ष एउटा एकदम ए हाँ हाँ। अब के? सानैदेखिराम काकेलामा छैन हजुर सर केही छैन नि अरू को सा, सा, को छ कोही छ तपाईँसँग छैन कोही भागेर बिहे गरेको अनि घर परिवार अनि गाउँ समाज कोही साथ दिएको छैन साक्षी पनि चाहियो होला सरनेर हेर्नुहोस् म पनि भावुक मान्छे हो हेर्नुहोस् प्यार मोहबतको पनि हेर्नुहोस् पुजारी मान्छे हो संसार पनि प्यारै मोहब्बत ल फाइल आएका छौ तिमीहरू फोटो माधवपुर गाविसमा सचिव विश्वनाथले काम गर्ने शैली यस्तै थियो भने उता गोदियानी गाविसका सचिव अखिलेशको काम गर्ने तरिका त्यो कागजहरू नल्याइकन म गर्न सक्छु झन् चिन्या बुवाले जाउँसँग गरौ भन्नुभयो ए बाबा चिन्या मान्छे भए पनि नागरिकताको सिफारिसको लागि चाहिने तिम्रो बुवाको ती, नागरिकताको फोटोकपी अथवा ओरिजिनली नागरिकता नभए आमाको अथवा त्यो तिनजना मान्छेको मुचुल्का भएको पनि तिमीले कमसे कम ल्याइदियो भने नागरिकता सहितका मान्छेहरूको नागरिकता बनाऊ भने एउटा कुरा के बुझ भने तिमी मेरो आफ्नै बबी हो तिम्रो घरबाट म दस चोटि जान्छु केही छैन तर प्रक्रियाको कुराबाट म त तिमीलाई तिनजनालाई नायरताको सिपाई तिनजना सचिवहरू फसेको छ पुराइकन गऱ्यो भने त फसिन्छ नि तिमी मेरो आफ्नै बहिनी बहिनी तिम्रो घरबाट म दस चोटी जान्छु तर प्रक्रिया नमिलिकन म केही गर्न सक्दिनँ जाऊ या साइन गर्दिना गर्दिना अ जाऊ या साइन को लागि प्लीज मलाई माफ गर म यो गर्न सक्दिन आज 50 किलो जتنا हां कालु काले कुन्द्र भ र बिका गेल बट अब मार जदा कतना भ रला सरी बढल बाडीसन कि ना बढल बा ए हेय ठीक छ का समाचार बा सचिव साहेब ओ रितेश बाबु काल बा ठीक बा ओके खानु यति बिहानी यो पर्ने माछा निकाल्न आएको मैले पाएँ अन्समा यो पोखरी अन्स घन्टा भयो भयो नि त दाजुभाइ छुट्यो अलिकति व्यवसायिक ढङ्गले अनि तपाईँ पढे लेखेको मान्छे राम्रो जागिर पाइहाल्नुहार हुनुहुन्छ गाउँको ए होइन यो पनि पढाइ लेखेको मान्छेले कृषि कर्म गर्नुहुँदैन भन्ने कुरा छैन निलाई एक किलो माछा अलिक ठुलठुलो मिलाएर राख्छ भइहाल्छ त सजिव सा मिलो त्यसो भाइ अरू सब ठिक छ माछा खाने आज <laughs> रितेश व्यावसाय खेती किसानी को तैयारी में थिए विश्वनाथ लावि का काम भ्याई न्याई थी युवनाथ को छोरो बीजू पढ़ने स्कूल में पढ़ाई संगसंगे अतिरिक्त क्रियाकलापर तैयारी हो गीत गाउने ल भन्न त कसलाई गीत गाउन कस आउँछ हात उठाउ सबैजनालाई आउँछ ल ठिक छ है सबैजनाले गीत गाउने हुन्छ बिजु तिमीलाई गीत गाउन आउँछ लगाऊ त दुनिया पिछाडी सब खेल जानता हूं हूं मैं मैं बड़ा लेके और सबको दुनियाँ चलाइ पछाडि तिमीलाई आउँछ बाबु ल गीत गाउ त चाहिँ जङ्गली पहाड लागे गरमी अनि कहाँ रेलु हो कस्तो राम्रो गीत गाएको थाहा छ तिमीहरूलाई एउटा कुरा अब नि हाम्रो स्कुलमा नि अर्को महिना प्रतियोगिता हुन्छ पुरा स्कुलभरिको अनि सबै क्लासबाट नि त्यसमा नि भाग लिन्छ अनि ज जसले जित्छ नि तिनीहरूलाई कपी कलम सबै दिन्छ अनि तिमीहरू पनि गाउने ल पहिला चाहिँ गीतको हुन्छ है त्यसपछि चाहिँ कविताको हुन्छ हुन्छ अनि तिमीहरू चाहिँ सबैजना नि राम्रो राम्रो गीत सिकेर रा, राम्रो लयमा नि गाउने प्र्याक्टिस गरेर आउनु ल ओ, ए राम राम आलम बाबु बैठ के छ हालखबर के भने हालखबर एकदम खराबै छ के भयो त्यस्तो त्यो मेरो चेक के भयो तपाईँको चेक अहिले हेर्नु भएको छैन होइन त्यसमा अहिले ढुल्यो हुनुभयो ए कसो गरायो नसिप त्यो चेक मेरो गराइदिनु न मलाई साह्रो गाह्रो भइसकेको छ मलाई त्यसो लागेको कि अब गाउँबाट मान्छे मलाई खेदिहाल्छ त्यो गरेर आइदिनुहोस् मेरो त्यो हेर्नु न त्यसमा के छ भनेदेखि तपाईँको यो जुन उपभोक्ता समिति तपाईँको छ तिनीहरूसँग के राम्रो छैन तपाईँको सम्बन्धहरू के छ त्यो हाम्रो सम्बन्ध एकदम राम्रो छ अनि के त निवेदन आएछ त्यसबाट निवेदन आएछ अन्तिम कुस्ता फर्चोट नगर्नुहोस् भनेर कसले निवेदन दिएछ तपाईँले तपाईँको उपभोक्ता समितिबाटै आएको छ होइन त्यसको नाम बताउनुहोस् मलाई कसले निवेदन दिएछ तपाईँ नाम त कसरी निवेदन आएको छ सबजनाको सामुहिक रूपमा आएको छ सबजना लिइदिएछ नाम के भन्ने तपाईँलाई त्यो निवेदन कहाँ छ हेर्नु त मलाई निवेदन छ फाइलमा छ हेर्नु मिल्दैन किन मिल्दैन सुन मिल्दैन भने त्यसको नाम बताउनुहोस् मलाई अर्को कुरो सुन्नु तपाईँ टेबल ठटाएर कुरा नगर्नुहोस् होइन अलिकति हेर्नुहोस् राम्रो मुखले कुरा गर्नुहोस् होइन शान्त भएर कुरा गर्नुहोस् तपाईँको पैसा मैले रोक्याएको होइन मैले खर्च पनि गरेको छैन मैले चलाएको पनि छ तपाईँको पैसा के होइन बुझ्नुभयो अर्को कुरो तपाईँको जुन प्राविधिक हाम्रो थियो नि त्यो प्राविधिकले पनि तपाईँको त्यो प्रुफ गर्न मानिरहेको थिएन त्यसमा अलिकति केही छ त्रुटरीहरू भनेर त तपाईँको मेरो जुन सम्बन्ध छ त्यो सम्बन्धले गर्दा मात्रै मैले मिलाइदिएको त्यसलाई ल ठिक छ गरिदेऊ अलिकति भनेर मैले त्यसँग साइन गर्न लगाएँ एप्रुभ भइसकेछ त्यो मेन अट्किरहेको कुरो के छ भनेदेखि राजनीतिक दलहरू जुन छन् जुन टाउकेहरू छन् तिनीहरूले पनि खिचोले गरिदिएका छन् हेर्नुहोस् पहिलाहरू तपाईँ पहिला के हुन्थ्यो भनेदेखि एकजना मात्रै गाउँमा अध्यक्ष हो कुनै पार्टीको एउटा टाउके हुन्थ्यो हो कि अहिले दसजना भइसकेछ अब दसजनाले अब उसलाई ठिक पारौँ उसलाई ठिक पारौँ उसलाई ठिक पारिसाउँछ उसलाई ठिक पारसाउँछ कोही मान्यवाला छैन अब बहुत चाँडै हेर्नुहोस् आलमजी ए तपाईँ मात्रै होइन अरू अरूको काम पनि रुकिरहेछ यही झमेलामा गर्दा एकदम तपाईँ सुन्नुहोस् तपाईँ समस्यामा हुनुहुन्छ म बुझिरहेको छु यसको मतलब यो होइन कि सबजना तपाईँको दुश्मनै हो बुझ्नुभयो कुरो चाहिँ के भनेदेखि तपाईँको कलब मात्रै होइन अरू अरू जसले पुल बनाएको छ रोड नालाहरू सब बनेको छ नि त्यसकोहरू पनि पैसाहरू कसैको पाएँ कसैको पाएन त्यो एउटा टाइम थियो कसैको पाएँ अलिक होइन तर अहिले मेन झमेलाहरू जुन आउनु कारण के छ होइन मैले त सुनेको नाला बनाउने जुन सुखारीजीलाई तपाईँ आफ्नो गर्नुहोस् म अब चाँडै होइन यो सब राजनीति जति पनि टाउकोहरू छन् होइन गाउँ विकास निर्माणमा एउटा एउटा मिटिङ बसाइरहेको छु त्यो मिटिङमा लगभग यो कुराहरू सबजनासँग भइसकेपछि तपाईँले पैसा पाउन सक्नुहुन्छ हात नआतिनुहोस् होइन तपाईँलाई हात्ने कुरै छैन मरौ बात वा त सुनिन आउनु न भन्नु न मेरो कुरा के छ अब जुन मैले त्यो पैसा लिएर अरूसँग त्यो काम गराएछु हजुर त्यो तिनीहरूमा पैसा मेरो सक्यो बिचैमा त्यो पैसा सकेर सुन्नु न पहिला मलाई धेरै गाह्रो भएछ अब बिहानै आएर लेबरहरू गरिब गरिब लेबरहरू अनि त्यो पैसा दियो भने मिलाउन साह्रै बाटा सधैँ झगडा मात्रै गरिरहने राजनीतिक दलका स्थानीय नेताहरूलाई उनले के अरे? थाहा छ सचिव साहब तपाईँ त मलाई बोलाउनु भएको थियो तर यहाँ त सब पार्टीका साथीहरूलाई हेरिरहेको छु सब तपाईँहरूजनाले एक ठाउँमा पारेर मेलमिलाप गराउनलाई बोलाएको म तपाईँहरू नमिलेर काम बिग्रिरहेको छ आखिर के नमिलेर अहिलेसम्म हाम्रो पिचको फरसाट भएको छैन हेर्नुहोस् तपाईँहरू जस्तो चल्ता पूर्जा मान्छे गाउँको एक ठाउँमा भएन भने सब काम तपाईँको पिचको मात्र होइन अरू अरू काम पनि सब भाकी नै रहेको छ किनभने यसको लागि तपाईँहरूले सबसँग मिल्नु सक्नु पर्यो यो हाम्रो जुन सडक अहिले पिच भएको कालो पत्रे भएको छ त्यसमा इन्जिनियरले अलिकति गुणस्तर कम भएको छैन सरकारी कागजात उसले कागजमा साइन गरिदिछ त्यो हामीले माने आधार मानेर बस्नुपर्छ बुझ्नु भएन हजुर अब त्यो इन्जिनियर मिलाउने काम चाहिँ होइन इन्जिनियर साहबले मिलाउने काम जुन छ त्यो मेरो विचारमा महेन्द्रजीले जिम्मा लिएर हाम्रो हुन्थ्यो उहाँहरूको सरकार पनि छ उहाँहरूको जिल्लामा पहुँच पनि छ ल सचिव साह त्यसो भए म इन्जिनियर साहबलाई मिलाउने कुरा गर्छु अर्को केही समस्या भन्यो गाउँमा भने गाउँको समस्या पनि एउटा समस्या के छ भनेदेखि उपभोक्ता समितिहरूलाई पनि अलिकति मिलाइदिनु भयो भने काम सजिलो हुने उपभोक्ता समितिको चाहिँ उहाँले त मिलाइदिनु हुन्छ नि उपभोक्ता समितिलाई ठिक छ मिलाउने जिम्मा मेरो तपाईँ तर तपाईँहरूले छिटोभन्दा छिटो इन्जिनियर साहबले जिल्लाको इन्जिनियर साहबले मिलाउनु उपभोक्ता समितिलाई म कन्सरी मिलेर हामी गयो भने यसरी मिलेर गयो भने कुनै पनि काम गाह्रो छैन सब काम सजिलो भइहाल्छ तपाईँहरूले गर्दा नमिलेर त्यो आलमको पनि कलवाटको कामहरू रुखिरहेको छोड्नु हजुर हामी अब मिलेर जाउँ उसलाई पनि ल्याएर सर्वे गराएर हाम्रो आफ्नो फर्स गरौँ ताकि तुरन्त हाम्रो रकम पनि आओस् र हामी आफ्नो मजदुरलाई पनि तपाईँहरूले गरिदिनु भयो भने बजेट पारित गराएर टाकटुकमा मिलाइहाल्छु यो मात्रै होइन यो मात्रै होइन गाविसमा आउने अरू पनि कामहरू सब तपाईँहरूको जिम्मा उता त नाच् कतैले सब नास्कैलेबाट कहाँ तर कोही काम नै खे खाले खाइल बाबा अहिले कतिखेर आउनुहुन्छ थाहै छैन तँ अहिले खाँदिन रहेछ हेर त लाइन पनि छैन के गर्ने दिक्क लागेर आइसक्यो कतिखेर आउने हो लाइन उज्यालो लिएर आए नि त किन रिसाउँ छे हजुर <laughs> मेरो मिजले भन्नु भएन स्कुलमा ओ द सिंगिंग कम्पिटिसन त सिकाइदिन गीत गीत सिकाइदिन हां तरसे चांद सुरजवा मागला जो न जिस्किनो भन्दैछ अहिले दिनभरि घर आउनुछ अहिले कहाँ गरे जिस्कु त म ह गीत तर ममैले भन्न तर मम्मीलाई त म स्वर पहिलेको होइन राम्रो गीत गाउँथेँ बहुत राम्रो गीत गाउँथे त्यही भएर गीत मम्मीलाई यसो फ्रेस भएर आउँछु बिजु स्कुल जाने बेला भयोबाट जग म भन्यो तयार हुनु पहिला स्कूल जाने आउने बेलामा कुरा गर्नु है त गाई पनि गाईले दुध नदिएर हरान गरिदियो जसो दिया जसोदिया खाना भयो अरे ल ल पस्की छिटो स्कुल जाने बेला भयो बाबुको लेखेर राख्नु के ए, याद के? ठीक सचिव साधन दस हजार सय एक रुपियाँ कम मात्रै कम लियो पिक दस हजार सय एक रुपियाँ कम नि ओसे ओसे कमले बेटा पिकिंग नाम नै दिसले उद्देश्य सचिवालय देरे योरिय मथनेले जगे बिचा ओ ओसे चिपसा नमस्ते नमस्ते नमस्ते काल बापा बोला सब ठीक हो ठीक बा जी सब ठीक छ अपनाय जगाय नि से टंगा घरमा सब ठीक बा नू सब ठीक बा अपनाय अंगने से टंगा चंदा आउ न लेवक लहुए अब चंदा काथी के रुक नि बात करना का न चलो भितरे बात कर नि बात करना निवेदन देय नि भितरे अपने य सब बात कर ले चंदा लेवक लहु नि जाके रामे ना दाउपेचरा खानी दाउपेचरा खानी कोही त सयो कोही चन्दामा गनी एउटै आँगन हो पहाड तराए आफ्नै गाउँ आफ्नै हुन् दाजु भाए चिन्नै गाह्रो भोको हुन् आफ्नो को हुन् पराई। चिन्नै गाह्रो भोको हुन् आफ्नो को हुन् पढाए दुःख कोही आम् छन् के भनी कोही आम् के भनी डराइ डराइ गर्नु छ काम पानी एउटै आगान हो पहाड तराए आफ्नै गाउँ आफ्नै हुन् दाजु भाए चिन्नै गाह्रो भोको हुन आफ्नो को हुन चिन्नै गाह्रो भोको हुन आफ्नो को हुन पराए तो तोताले त्यो मन झल्छ त्यो मन झल्छ गाविसको काम धन्दा का चल्छ एउटै आँगन हो पहाड तराई आफ्नै गाउँ आफ्नै हुन् दाजु भए चिन्न गारो कोई गारो कोई तुम्हें नाटक श्रृंखला कथाठो सारंगी को गावि को कथा अंक एक यस yes, अंकका कलाकारहरू हुनुहुन्थ्यो प्रकाश गन्धर्व कामेश्वर चौरसिया निलम जैसी राकेश यादव रितेश त्रिपाठी आदित्य राज चौरसिया राम यादव दशरथ सहा, रामप्रसाद यादव शीतल देव गुप्ता मोहम्मद जनाब आलम रिमा चौधरी शोभा धमला दिपेन्द्र शाह मनु यादव रेखा जैसी रञ्जन यादव नेहा यादव अभय चौधरी संजना चौलागाई सहदेव शाहा मोमिला खातून मुकेश यादव विश्वनाथ प्रसाद यादव र रेवी अहिरी नाटक का लेखक तथा निर्देशक निर्देशकूं रविन्द्र सिंह बानिया सात में हि भागर घिमिरे आंविका गिरी साथन सहयोगी सृष्टिराज भंडारी वेब प्रड्यूसर बिबोर बराल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 तपे पत्र हमारा अर्क कार्यक्रम सारंगी को भलाकुसारी में प्रसारण करने ठेगाना हो कार्यक्रम सारंगी को भलाकुशारी बीबीसी मीडिया एक्शन सानेपा ललितपुर पोस्ट बस नंबर आठ नौ सात पांच ईपीसी चौवन्न तस्तम ठेगाना हो एलईटीटीआर